तपाईँले सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेघाहज र यो कार्यक्रम मेरो रचना गरिबको दुःख कष्ट पिएर देख्दा दुःख दुख्यो मन गरिबको दुःख कष्ट पिर देख्दा दुख्यो मन भोको अनि नाङ्गो त्यो शरीर देखता दुख्यो मन भारी बोक्दै उकाली चढ्नु पर्ने दिनभरि भारी बोक्दै उकाली चढ्नु पर्ने दिनभरि चर्को घाममा अग्लो थियो भिर देख्दा दुख्यो मन भोको अनि नाङ्गो त्यो शरीर देख्दा दुख्यो मन सहनु पर्ने साहुको हब्की ऋणको भाक ननाग्दै सहनु पर्ने सह साहुको हब्की ऋणको भाक ननाग्दै अभावको निह्रिएको शिर देख्दा दुख दुख्यो मन भोको अनि नाङ्गो त्यो शरीर देख्दा दुख्यो मन हलिबसी भुका भुकारी भर्नु पर्छ अर्काको हलिबसी भोकारी भर्नुपर्छ अरूको छाक टाढा नपुग्ने जागिर देख्दा दुख्यो मन, भुको अनि नाँगो त्यो शरीर दुख्दा दुख्यो मन काको आछेर नचिनी बिते भुजिन्दगी। का क को नचिनी बित्ने भो जिन्दगी भाग्यले ठगेको तगदिएरे देख्दा दुख्यो मन भोको अनि नाङ्गो त्यो शरीर देख्दा दुख्यो मन गरिबको दुःख कष्ट पिरे देख्दा दुख्यो मन भोको अनि नाङ्गो त्यो शरीर देख्दा दुख्यो मन नमस्कार अनि साहित्यिक अभिवादन गर्न चाहन्छु कार्यक्रम मेरो रचनाको पर्खाइमा बस्नुभएका तमाम तपाईँ साहित्यिक मनहरूलाई यो हृदय खोलेर दर्पण पारिका मित्र विष्णुसँगै म तपाईँकै साहित्यिक मित्र दिपेन्द्रको स्वागत छ आज पनि तपाईँसँगै भेट्नको लागि तपाईँसँगै बोल्नको लागि तपाईँकै त्यही साहित्यिक सिर्जनासँगै भलाखुसारी गर्नको लागि हामी उपस्थित भइसकेका छौँ तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थोलो पाँच मेघहरू सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कमबाट पनि विश्वभरिकै साथ सुनिराख्नु भएको छ गरिबको दुःख पीरे पिरे देख्दा दुख्यो मन भोको अनि नाङ्गो त्यो शरीर देख्दा दुख्यो मन वास्तवमै गरिएको त्यो कष्ट देख्दा कसलाई पो पीडा हुँदैन र भोको अनि त्यो नाङ्गो शरीर देख्दा हामीलाई अवश्य रुनमा लाग्छन् भारी बोक्दै त्यो उकाली चढ्नुपर्ने दिनहरू देख्दा अनि त्यो चर्को घामा पसिना बगाउँदै आफूले दुःख भोग्नु परेका कुरा अनि साहुले हप्किदिएका कुरा ऋणको भाक ननाख्दै ऋणका ती कुरा गरेका कुरा अभावले त्यो शिर न्युरिएका कुराहरू गजलमा हुँदै थियो मैले सुरुवातमा एउटा गजललाई जोडेँ जुन गजललाई लेख्नु भएको मुकुन्द पौडेलजीले तपाईँलाई धेरै धेरै धन्यवाद छ कार्यक्रममा यो रचनालाई पठाएर सहयोग गरिदिनुभयो कार्यक्रममा रहेर हामी साहित्यिक सिर्जनालाई वाचन गर्ने गर्छौँ जुन तपाईँका साहित्यिक सिर्जनाहरू सधैँका लागि जीवन्त रहन्छन् ती जीवन्त भावनाहरूमा हामी बग्छौँ ती जीवन्त रूपी भावनाहरूको त्यो डुङ्गा रूपी डुङ्गामा हामी सेयर गर्छौँ एकैछिन तपाईँसँग सेयर गर्छौँ अनि सँगसँगै सेयर गर्छौँ तिता मिठा कुरा गर्छौँ अनि हाम्रो मनभित्र गुम्सिएका ती भावनाहरूलाई टपक्क टिपेर ती भावनाहरूमा ती शब्दहरूमा अक्षरहरूमा मिसाउँछौँ अनि साहित्यिक रचनामा हामी डुब्न पुग्छौँ ती साहित्यिक रचनाबाट तपाईँका ती कोमल अङ्गहरूबाट ती कोमल हातहरूबाट सिर्जिएका ती रचनाहरूलाई हामी आवाज बढ्छौँ कार्यक्रम मेरो रचनाको यो बसायमा रहेर आज पनि तपाईँले पठाउनुभएका धेरै रचनाहरू मेरा, रचना मेरा पोल्टाभरि छन् ती रचनाहरूलाई म कार्यक्रममा क्रमशः बाँड्दै जाने अगाडि वाचन गर्दै जाने नै छु कार्यक्रममा सुरुवातमा भने एउटा मिठो आवाजलाई राख्नुपर्छ तपाईँको लागि एउटा गीत सुनाउँछु र तपाईँसँगै रहनुहोला मसँगै रहनुहोला हामी सँगै मिलेर आजको यो कार्यक्रमलाई अगाडि बढाउनेछौँ सँगै सेयर गरौँ कि हाम्रो त्यो दुःख कष्टलाई एकैछिन भए पनि भुलौँ यो मिठो आवाज तपाईँको लागि त्यस्तै छ स्वार्थै स्वार्थले भरिएको छ जुन आफूले मन पराएको मान्छे हुन्छ आफूले चाहेको मान्छे हुन्छ त्यही मान्छेलाई छुट्याउनका लागि अनेकौँ वाहनहरू बनाउँछन् मान्छेहरूले तर तर तरै पनि तपाईँ र मेरो मनलाई दुखाउनु हुँदैन र म सँगै रहेर हिँड्यौँ भने सँगै जियौँ भने अवश्य पनि तपाईँ र मेरो प्रेम सफल हुनेछ प्रियसीको बिछोडमा नि रमाइ रमाइ त बाँचेकै थिएँ प्रियसीको बिछोडमा नि रमाइ रमाइ म त मैले बाँचेकै थिएँ मुटुभित्र चोटो लुगाएँ बाहिर हाँसो त मैले हाँसेकै थिएँ तिम्रो गालीलाई ताली सम्झेँ मन त मैले बुझाएकै थिएँ मेरो गल्ती नभए पनि अगाडि तिम्रो शिर त मैले झुकाएकै थिएँ सात जनमसम्म तिम्रै हो भन्थे भन्ने तिम्रो बाच त मैले पाएकै थिएँ अर्को जुनी पाउँछु पाउँदिनँ यो जन्माउ त मैले पर्खेकै थिएँ दिनहरू किन केर्नै थिएँ र चोखो माया त मैले दिएकै थिएँ अमृत खेलाएँ तिमीलाई देख त मैले पिएकै थिएँ प्रियसीको बिछोडमा नि रमाइ रमाई मैले बाँचेको थिएँ मोटोभित्र चोटो लगाएँ बाहिर हाँसो त मैले हाँसेकै थिएँ वास्तवमै तपाईँ र म हाँस्न सक्नुपर्छ जति चर्चा चलिराखेको हुन्छ नि तपाईँ र मेरो प्रेमको बारेमा त्यो चर्चालाई हामीले नकार्नु हुँदैन चर्चा चल्नलाई चल्न दिनुपर्छ चलाउन दिनुपर्छ भन्ने छ नि नेपाली उखानमा खाने मुखलाई जुङ्गाले छेक्दैन तपाईँ र म पनि त्यही अव त्यही अनुसार चल्न सक्नुपर्छ आज प्रिय मित्र कार्यक्रम मेरो रचनाको बसाइमा हामी रहिराखेका छौँ कार्यक्रम मेरो रचनाको बसाइमा रहेर हामी तपाईँकै साहित्यिक सिर्जनाहरूलाई वाचन गर्ने गर्छौँ यो बसाइमा रहेर तपाईँकै साहित्यिक सिर्जनाहरूलाई ढिलो नगरीकन अगाडि बढाउन चाहन्छु धेरै सिर्जनाहरू मसँग छन् ती सिर्जनाहरूलाई म ढिलो नगरीकन सरासरती वाचन गर्न चाहन्छु यहाँनिर रहेर तारा लकीको हाइकुहरू छन् मेरो हातमा तिनवटा हाइकु उहाँको हाइकुलाई चाहिँ म यहाँनिर जोड्न चाहन्छु नदी झैँ भग्यो तनाव कलकल आँखाको छाल नदी झैँ भग्यो तनाव कलकल आँखाको छाल अर्को हो बाबुको बिहे आमाको रतेली हाम्रो बिचले बाबुको बिहे आमाको रतेउले हाम्रो विचारले र अन्तिम उहाँको आएको बुढेउली छायो जमाना फेरिएछ बुढेउली छायो जमाना फेरिएछ कसरी हेरौँ बुढेउली छायो जमाना फेरिएछ कसरी हेरौँ निकै सुन्दर हाइकहरू तिन हाइकहरू यो बसाइँ मरेर वाचन गर्ने अवसर मिलौँ मलाई लिए ताराजीप्रति पनि धेरै धेरै आभारी रहे आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना वाचन गर्न पाइराखौँ त्यस्तै अर्को ते रचनालाई पनि अगाडि जोड्न चाहन्छु रोशन रोजिना शर्माजीले देखि पठाउनु भएको गजल छ मेरो हातमा उहाँको गजललाई अगाडि जोड्न चाहन्छु कहिले <laughs> रित्तै हुन्छु कहिले भरि जिन्दगी कहिले रित्तै हुन्छु कहिले भरि जिन्दगी छटपट आउँछ पीडा भोकी घरि जिन्दगी जीवन अति छोटो झनै छोटो खुसीहरू जीवन अति छोटो झनै छोटो खुसीहरू थाहा नपाए मोडन खुसी चोरी जिन्दगी कहिले रित्तै हुन्छ कहिले भरि जिन्दगी कहिले ओठमा फरफराउँछ मुस्कान र हाँसो कहिले ओठमा फरफराउँछ मुस्कान र हाँसो खानुपर्छ वियोगमा झरी जिन्दगी कहिले रित्तै हुन्छ कहिलेभरि जिन्दगी मनभरि इच्छा अनि आकाङ्क्षाभरि मनभरि इच्छा अनि आकाङ्क्षाभरि हुन्छन् पुरा लेखिएमा मात्र घरि खी जिन्दगी कहिले रित्तै हुन्छ कहिलेभरि जिन्दगी छटपट पीडा बोके घरी जिंदगीगी कहीं रित्त कही भरी जिंदगी जिन्दगी कहिले खाली पाना जस्तै भएका कुराहरू अनि त्यस्तै गरी कहिले जिन्दगी पीडा पिड़ा पीडा अनि त्यो वियोगमा छटपट आएका कुराहरू रै त्यो रचनामा निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि रोजिना शर्माजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा आगामी बसाइँमा यो बसाइँमा रहेर तपाईँको रचनाहरू सधैँभरि पढ्न पाइराखौँ यो अपेक्षा छ त्यस्तै अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु जीवन अधिकारीजीले भण्डारादेखि पठाउनु भएको एउटा रचना उहाँको रचनालाई पनि अगाडि जोड्न चाहन्छु तिमी म पूर्व हुँदै बस बसेकी छु तिनी पश्चिम म पूर्व हुँदै बसेको छु सपनीलाई झझलकोले छुँदै बसेको छु हृदयमा कन्कन्याएका विश्वासका थुङ्गा ओ ओल्याएर हृदयमा फक्राएका विश्वासका थुङ्गा ओइलाएर झरेपछि बसेको छु सपनीलाई झझलकोले हुँदै बसेको छु अन्याय चाहिँ आँखाबाट अन्याय चाहिँ आँखाबाट नयालु झरेपछि आँस्रु धाराले अतिथलाई छुँदै बसेकी छु तिमी पश्चिममा पूर्व हुँदै बसेकी छु सहरको एउटै बाटो भिन्नै भएपछि शहरको रहरको बाटो एउटै भिन्नै भएपछि घरिघरि बेउसीमा जिउँदै बसेको छु तिमी पश्चिम म पूर्व हुँदै बसेको छु मन फाट्यो तन फाट्यो बाँच्ने रहर फाटेपछि मन फाट्यो तन फाट्यो बाँच्ने रहर फाटेपछि उद्रिएको जिन्दगीलाई सिउँदै बसेको छु सपनीलाई झझलकोले छुँदै बसेको छु तिमी पश्चिम पूर्व हुँदै बसेको छु तिमी पूर्व म पश्चिम हुँदै बसेको छु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 विश्वभरेकै साथ सुनिराख्नुभएको छ साहित्यको साझा फुलबारी जहाँ तपाईँका साहित्यिक सिर्जनाहरू भावना गीत गजल मुक्त कथा कविता र हाइको साहित्यका सबै विधाहरू समेटिने कार्यक्रम कार्यक्रम मेरो रचनाको यो बसाइँमा धेरै फुलहरू फुल्छन् ती फुलहरूको ठुङ्गबाट एउटा फुल टपक्क टिप्छौँ अनि तपाईँको माझमा राख्छौँ हामी तपाईँकै साहित्यिक सिर्जनाहरूले ठाउँ पाउने कार्यक्रम कार्यक्रम मेरो रचनाको बसाइमा रहिराखेका छौँ हामी हामी कार्यक्रमको निकै उत्तरार्ध चरणतिर पनि छौँ र यो समयमा बोलिराख्ने आवाज तपाईँकै मित्र दिपेन्द्रको हो भने प्रविधिमा रहेर मलाई दर्पण पारीबाट साथ दिने मित्र हुनुहुन्छ विष्णु र तपाईँसँगै वाचन गरिराखेको छु तपाईँसँगै बोलिराखेको छु तपाईँकै रचनाहरूसँगै भावनामा सहयोग गरिराखेको छु त्यसै गरी रचनालाई पनि अगाडि जोड्न चाहन्छु अस्मिता कार्कीजीले खैरेनीदेखि पठाउनु भएको एउटा मुक्तक उहाँको मुक्तकलाई अगाडि जोड्न चाहन्छु भेट्ने छुट्ने संसारको रीत यस्तै यस्तै भेट्ने छुट्ने संसारको रित यस्तै यस्तै आँसु झर्ने बिरेको गीत यस्तै यस्तै वास्तवमै भेट्ने छुट्ने संसारको रित यस्तै यस्तै आँसु झार्ने बिरेको गीत यस्तै यस्तै एउटा रुँदा अर्कोको हाँसो कहाँ छुट्छ पिरतीमा एउटा रुँदा अर्कको हाँसो कहाँ छुट्छ पिरतीमा हेर्दा पनि मिलेको जीत यस्तै यस्तै भेट्ने छुट्ने संसारको रितै यस्तै यस्तै आँसु झार्ने बिरेको गीत यस्तै यस्तै वास्तवमै त्यो आँसु झार्ने बिरेका गीतहरूमा पनि मायाप्रीतिका कुरा पाएका कुराहरू हुँदै थियो रचनामा अस्मिताजीलाई धेरै धेरै धन्यवाद यो रचनाको लागि त्यस्तै अर्को रचना सूर्य स्यामजोङजीको रचना छ मेरो हातमा छटपडिँदै चिहानमा लास हुन्छ मेरो छटपडिँदै चिहानमा लास हुन्छ मेरो आए नहुने भने अन्तिम श्वास रुन्छ मेरो छटपड दे चिहानमा लासु हुन्छ मेरो आएनौँ भने अन्तिम श्वास रुन्छ मेरो भन्ने भए पत्थरले लो लोप्ने मान्छेहरू बन्ने भए पत्थरले लोप्ने मान्छेहरू वेदनाले हृदय किन छुन्छ मेरो छटपड दे चिहानमा लासु हुन्छ मेरो यात्रा गर्दै जाँदा यहाँ पुगी फर्किहेर्दा यात्रा गर्दै जाँदा यहाँ पुगी फर्की हेर्दा अधीरो संसारतिर तर आज तारा जुन मेरो छटपटिँदै चिहानमा लास हुन्छ मेरो तिम्रो दिल भित्र घाउ नपाए के भो तिम्रो दिल भित्र घाउ नपाए त के भो तिमीलाई हृदयले सार्दै चुम्ने मेरो छुट्दै थियो चिहानमा लास हुन्छ मेरो आएनौ भने अन्तिम श्वासहरू हुन्छ मेरो छटपटिँदै चिहानमा लास हुन्छ मेरो थिल्ट रोख कार आगनी माज परे बस एकपल्ट सानी तिमै भेट्न चाहन्छु बस एक एकपल्ट सानी तिमीलाई भेट्न चाहन्छु ति हातले मेरो घाँटी रेट्न चाहन्छु पठाइदेऊ न तिम्रो फोटो डाली माथि सजिएको पठाइदेऊ न तिम्रो फोटो डाली माथि सजिएको साडी चोलो भुन्टो माथि देखे देख्न चाहन्छु बस एकपल्ट सानी तिमीलाई भेट्न चाहन्छु मायाको चिनो भन्दै किनिदिउँ कि गलबन्दीले मायाको चिनो भन्दै बानी दिउँ कि गलबन्दीले घाँटी कसी नाम निशान मेटाउन मेट्न चाहन्छु ती हातले मेरो घाँटी रेट्न चाहन्छु मा पहिलो पहिला पराएको आगानमा टेक्दा पहिलो पहिला पराएको आघनमा टेक्दा चिताबाटै हेर्नलाई उठ्न चाहन्छु बस एकपल्ट सानी तिमीलाई भेट्न चाहन्छु ती हातले मेरो घाँटी रेट्न चाहन्छु बस एकपल्ट सानी तिमीलाई भेट्न चाहन्छु तिम्रो सम्झनामा असफल यात्री सुमनजीको रचनालाई मैले यहाँनिर वाचन गरेँ उहाँले यो रचनालाई खोटाङदेखि मेल गरी पठाउनु भएको थियो तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँ खोटाङको मित्र हुनुहुन्छ हाल उहाँ मलेसियामा कामको सिलसिलामा जानुभएको रहेछ उहाँले मलेसियामा इन्टरनेटमा सुन्छु तपाईँको कार्यक्रम निकै मिठो लाग्छ भन्नुभएको छ निकै आभारी रहन्छु तपाईँप्रति र रह यस्तै यस्तै रचना सधैँभरि तपाईँको वाचन गर्न पाइराखौँ तपाईँको यस्तै यस्तै साथ पाइराखौँ यदि तपाईँसँग ती रचनाहरू छन् भने तपाईँले मेल पनि गर्न सक्नुहुनेछ आरजे दीपेन्द्र गएर पनि तपाईँले मलाई इमेल गर्नुभयो भने र त्यसै फेसबुकमा पनि तपाईँले मेरो रचना सर्च गर्नुभयो भने कार्यक्रम मेरो रचनालाई तपाईँले भेट्नुहुनेछ र सर्च गरेर चाहिँ आफ्नो रचनाहरूलाई पनि पठाउन सक्नुहुनेछ फेसबुक फेसबुक मार्फत पनि र कार्यक्रममा रहेर हामी तपाईँकै रचनाहरूलाई वाचन गरिराखेका छौँ निकै अन्त अन्ततिर पनि छौँ हामी र अन्त्यमा रहेर केही रचनाहरू साथमा तपाईँको सामूहिक गजल त बाँकी नै छ ती सामूहिक गजलहरूलाई वाचन गर्ने नै छौँ र केही रचनाहरूलाई यहाँनिर म वाचन गर्न चाहन्छु उसको यादमा पलपल पल, पल मर्छु जिन्दगी उसको यादमा पल मर्छु जिन्दगी ओइलिएको फुल जस्तै झर्छ जिन्दगी उसको यादमा पल पल मर्छ जिन्दगी ओलिएको फुल जस्तै झर्छ जिन्दगी टाढा हाम्रो समिप्यता जति जति भए पनि टाढा हाम्रो समिप्यता जति जति भए पनि जमघट सारा उसकै निम्ति टर्दै जिन्दगी उसको याद में पल पल मर् जिंदगी ओइलिग फूल जस्त झर् जिंदगी ओइलि को फूल जस्ते जिंदगी झरिका कुरा हरू। निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि रोशन लामाजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँले यो रचनालाई चिसा पानीदेखि पठाउनु भएको थियो र निकै आभारी रहन्छु यस्तै यस्तै रचना आगामी दिनहरूमा पनि पढ्न पाइराखौँ त्यस्तै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु मेरो हातमा निर लामाजीले वीरेन्द्रनगरदेखि पठाउनु भएको एउटा रचना हाम्रो खुसी मेरो लागि पढाइ बनिसके तमसुक को ले तक तमसुक में लेखी को भरपाई बनी सकें खुशी मेरे लिए पढ़ाई बनी सकें तमसुक में भरपाई बनी पलभर नि चाहने चाहना अब छनी खुशी पलभर नि चाहे नब क्षणिक खुसी दुःख कष्टमा पाठहरू स्थायी बनिसके हाम्रो खुसी मेरो लागि परवाई बनिसके तम्सुकमा लेखिएको भरपायो बनिसके आफ्नो माया चाहिँ त्यो तमसुकमा लेखिएको भरपायो बनिसकेका कुराहरू हुँदै थियो रचनामा निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि पनि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना पठाउँदै गर्नुहोला अब भने हामी कार्यक्रमबाट छुट्नुपर्छ अन्तिममा रहेर तपाईँको रचनाहरू वाचन गर्न धेरै रचनाहरू वाचन गर्न भ्याइन क्षमा प्राप्ती छु तपाईँसँग रचनाहरू छ छन् भने तपाईँले पत्रचार गर्न सक्नुहुनेछ चा। पत्रचारको लागि ठिकाना कार्यक्रम मेरो रचना रेडियो अर्पण एक सय चार थुप्रो पाँच मे घट सँगसँगै तपाईँले हामीलाई मेल पनि गर्न सक्नुहुनेछ आर जे दिपेन्द्र वान टू थ्री एट जिमेल डट कममा गएर मेल गर्नुहोला त्यसै गरी तपाईँले फेसबुक आइडीमा पनि तपाईँले आफ्नो रचनाहरू पठाउन सक्नुहुनेछ फेसबुक मार्फत पनि मेरो रचना सर्च गर्नुहोला तपाईँले त्यो मेरो रचना सर्च गरेपछि आफ्नो फेसबुकमा चाहिँ देखिनुहुनेछ र आफ्नो रचनाहरू पोस्ट गर्नुहोला भन्न चाहन्छु र तपाईँले जतिले मलाई सुन्नुभयो तपाईँ सबै सबैलाई धन्यवाद दिन चाहन्छु र जसले रचना पठाउनुभयो तपाईँ सबै सबैप्रति आभारी रहे र अन्तमा तपाईँको गजल तपाईँका ती सामूहिक गजल तपाईँले जसले सहभागी बन्नुभयो तपाईँले निकै रुचाउनु भएको त्यो गजललाई चाहिँ वाचन गर्न चाहन्छु प्रविधिमा रहेर साथ दिनुहुने प्राविधिक मित्र विष्णुलाई आभार प्रकट गर्दै तपाईँकै साहित्यिक मित्र दिपेन्द्र तपाईँको सामूहिक गजल यसरी वाचन गर्छु र छुटिन चाहन्छु चपेर घसीसँगै त्यो बसी भुलेको धेरै भयो चपेर घसीसँगै तै बसी भुलेको धेरै भो के होला त्यस्तो अजीब प्रेमी खुलेको धेरै भो पित्तल माथि जलब, चलाए, पितल जलब चलाए जसरी पित्तल माथि जलब चलाए जसरी हुँदैन थोरै यादको माया सोलेको धेरै भो को होला त्यस्तो ते अजीब प्रेमी खुलेको धेरै भो ऋतु यादमा जीवन खोज्दा अभागी ऋतु यादमा जीवन खोज्छ अभागी युग लिलामै धेयमा डुबे को धेरै भो चपेरा घसीसँगै त्यहीँ बसेको भुलेको धेरै भयो कोपिला बन्यो फुल बन्यो फुल्दै फुल्दैछौँ अझै पनि कोपिला बन्यो फुल बन्यो फुल्दैछौँ अझै पनि नजरी भुइँमा तिम्रो मन फुलेको धेरै भो चपेरमा घसीसँगै बसी फुलेको धेरै भो कोहोला त्यस्तो अझै प्रेमी खुलेको धेरै भू शिव रेक्मीजीलाई धेरै धेरै धन्यवाद दिँदै तपाईँकै साहित्यिक मित्र दिपेन्द्र पनि आगामी हप्तासम्मको लागि छुट्टिन चाहन्छु साहित्य र सिर्जनाको सम्मान गरौँ यो मिठो गीत तपाईँलाई छोड्दै बिदा हुन्छु नमस्कार चारे उ